जो क्यान्डी कार्यक्रमबाट बाहिर निस्कन लाग्दा दर्शकहरूले दिएको जोरदार ताली रे त त्यही देखाएको थियो बिस्तारै तालीको आवाज कम हुँदै गयो अनि जो क्यान्डी बिस्तारै मञ्चबाट बाहिर निस्कन लागे सोम्यान फिलले त्यति ते नै खेर जोलाई च्याप्प पाखुरामा समाते र बाहिरतिर ताने अनि फिलले भिडबाट आएको हल्लालाई कम गर्न आफ्ना हातहरू दर्शकपट्टि फर्काउँदै इसारा गरे त्यति ते ते नै खेर जोले भने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 ती समर्थकलाई स्वागत गर्न तयार भएर बसे ठीक त्यही बेला पर्दा बिस्तारै खुल्यो र एकजना भद्र महिला बिस्तारै मञ्चतिर आउँदै गरेकी देखा परिन् फिलले तुरन्तै ती महिलालाई मञ्चमा अगाडि ल्याएर स्वागत गरे महिला तथा सज्जन अलि आत्तिँदै तर महिलालाई अलि बढ़ाई गर्दै फिलले भने आज हाम्रो लागि योभन्दा अरू ठूलो कुरा के हुन सक्छ हेर्नुहोस् त हाम्रो अगाडि को हुनुहुन्छ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 यो टापुमा सधैँ मतदान गरेर रा कीर्तिमान राख्नुहुने विशिष्ट व्यक्ति फोबी साइमन हुनुहुन्छ यो हाम्रो लागि सौभाग्य हो कोही मानिसहरू अलिक पछाडि गुनगुन गरिरहे तर भीडबाट फेरि एकपटक जोरदार तालीको गडगडाहट आयो फोबी शोम्यान भने मसँग एउटा प्रश्न छ मलाई लाग्छ यो प्रश्न हरेकको मनमा छ उनी एक रोकिए त्यो हलभित्र शून्यता छायो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 जसले यति धेरै विश्वासघात गरे उनलाई किन विश्वास गर्नुहुन्छ त उनले जोलाई टिठलाग्दो दुगरी हेरेन् र उत्तर दिइन् मलाई विश्वास छ कि ऊ मनले असल मान्छे हो मेरो विश्वास छ कि ऊ कहिले परिवर्तन अवश्य पनि हुन्छ होला म उसलाई परिवर्तन हुन सहयोग गर्न चाहन्छु मलाई लाग्छ उसले आफ्ना मतदाताहरूलाई राम्ररी बुझ्न मात्रै नसकेको हो वाह फोबीका कुरा सुनेर श्रोताहरू दङ्ग परे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 ये नई बेला फिललाई समय सकत करते घंटी बजे आवाज सुनियो फिलले सुन्ने गरी कराए फोबी साइमन को जस्तु सच्चा विश्वास पात्र नईदे भय हामी आज कह हुं? एकचोटी विचार करोस महिला तथा सज्जन वृंद हम निर्धारित समय सक हमी में यहां धेरे धन्यवाद लत दर्शक वृंद फोबी साइमन रो कैंडी हमी कति विश्वास कर कति मय कर भे दर्शक खुशी कि इस यो वास्तविक खेल तो अब सुरू हो